सम्पूर्ण श्रोता मित्रलाई हार्दिक स्वागत गर्न चाहन्छु अर्पण एक सय चार पाँच मेगा इन्टरनेट अनलाइनको डब्लु डट रेडियो गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवस्थालाई सुनिराख्नु भएको छ आज पनि उपस्थित भइसकेका छौं प्राविधिक मित्र राजसँगै तपाईँकै लोक भाकाको सहायन्त्र मगर कार्यक्रम अर्पण समर्पण डेडी अर्पण एक सय चार दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म र कार्यक्रममा तपाईँलाई पनि आउनु मन लागेको छ भने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छपन्न पाँच त्रिसठी तिन सय कार्यक्रमको सुरुवातमा उहाँलाई म स्वागत गर्छु हेलो नमस्कार हुनुहुन्छ बारा तमान बारा तमान जी के दिन? हाम्रो पनि भएको छैन कार्यक्रम सके पछाडि हुन्छ सनकजी कार्यक्रम भएको छ सम्झना अनि सन्देश हुन्छ मैले साथीहरू वीरभद्र तामाङ सुलाल तामाङ अनि रमेश तामाङ बहिनी दिपा तामाङ अनि कुमार अनि अशोक तामाङ अनि प्रबल अनि म सनक भन्ने चिन्नति सम्पूर्ण तपाईँ हुन्छ सनकी कार्यक्रममा आउनु आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार खोराकबाट सनामा आफ्ना आफन्त राखेर विधाइसक्नु फेरि पनि भएको छैन कार्यक्रम हुन्छ कमलाजी कार्यक्रममा आउनु भएको छ सम्झनाको लागि र मलाई कमला भएर जिम्मे नदिने सम्पूर्ण साथीहरूको लागि र मेरो सबै आफन्तहरूको लागि हुन्छ कमलाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार आफ्नो लागि खुल्ला गरिराखेका छौँ कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोकडोरी भाका मार्फत आफ्ना आफन्त जन घर प्रया तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोली राखेको मित्र तपाईँकै लोक साथी दैनिक दिन बजे हेलो नमस्कार हुनुहुन्छ हम कार्य सकियम समझना चाहू धुमा रहनुभएको मम्मी बुवाहरू अनि हजुरलाई अनि गोर्खामा रहनुभएको आमा बुवा अनि मौग दिदीहरू सबै त लागि जसले चिनान्छ उहाँहरू सबै शून्य पाँच त्रिसठीको दुइटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोक भाका मार्फत आफ्नो आफन्त जन घर पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि अब यो कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्ने बेला भएको छ भनेर राज्यले चला गरी राख्नु भएको छ कार्यक्रममा हामी एउटा मिठो लोकदोरी भाका राख्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ मैले एक हप्ता भयो भयो अल्छी मेरो जान गर्व मन भुले रै सागर्व अलि मेरो जानि मान्दा गर्व मन भुले रै सागर भन हे के तनी काली हो का लग हल छन्दामा परो दिने पन्दामा है काली तिरा छन्दामा परो दिने रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस ताडी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बालरोग रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बानिया बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घेर भइरहने पटक पटक न्युमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोखा रोग लागिरहने छाती दुखने खकारमा रगत आउने मुख हात खुट्टा हुने, निसासिने पटक पटक दोहोरिएर झरो आउने पखला भइरहने भजन घटेर जाने बाल बालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बाल बालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक काली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन डोड टाढी चौक चितवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे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 सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौराचोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ न्यु नेसनल बुक साइन्ड स्टेसनरी जाउँ सधैँ सम्झेर सौराठो घरिघरि <laughs> न्यु नेसनल बुक साइन्ड स्टेसनरी जाउँ सधैँ सम्झेर सौराठो घरिघरि हमी कहा विद्यालय बोर्डिंग स्कूल तथा कैंपस का पाठ्य पुस्तक धार्मिक किताब अफिस का पटेशनरी सान खेलकूद का सामग्री पाइन का साथ ही रिचार्ज कार्ड होलसल मूल्य में बिक्रीनल छपन्न उन्ना से घरी घरी। घरी घरी। मेरो आपने सान मेरो स्टाइल मेरो छुट्टे परफर्मेन्स क्य मसंग आशीर्वाद ऑटोमोबाइल्स प्राली बारीद मेरो विश्वास मेरो सहारा आशीर्वाद ऑटोमोबाइल्स प्राली बीस सीसी का पल्सर बाइक मई सर्वाधिक बिक्री पिकअप रा मज्रो एक सौ पच्चीस एक सौ पचास सीसी कोवर बाइक एक सौ सीसी को, को प्लाटिना बाइक पाई सुविधा एक्सचेंज अफर जीनियन स्पेयर्स पार्ट तथा दक्ष रुभवी मेकानिक द्वारा सर्विस को सुविधा बजाज कंपनी को बाइक आधिकारिक बिक्रेता आशीर्वाद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 दु सौ इकहत्तर खुंजीरा पड़म पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लु पाँच मैका सँगै इन्टरनेट अनलाइन गरेर गुनामा रहेर सुनिराख्नु भएको छ टेलिफोन सम्प्रगमाकै मित्र हुनुहुन्छ भनेर राज्य विशेष मिलेर राखिएको छ उहाँलाई म एकैछिन पछाडि कार्यक्रममा स्वागत गर्छु तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय एक साथ आजको यो अवसायमा भने लोकदोरी भाकालाई कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ अलिकति तपाईँका आवाजलाई मैले बुझ्नै सकिराखेको छैन कहाँबाट नाम त सुने तपाईँको ठाउँ नै सुन्न गाह्रो पऱ्यो शिलाजी जगेरातिरको नयाँ नौलो खबर के कस्तो छ हाम्रो पनि सबै ठिक छ अनि हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ झगेराबाट शिला आउनु भएको थियो आफ्नो आफन्त मित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ बिताइरहनु भएको छ हजुर आजको दिनलाई चाहिँ के कसरी बिताइरहनु भएको छ भनेको मैले आजको दिन एकदम रमाइलो गरेर बिताइरहेको छु घरमा बसी बस्छ पानी परेको छ झ्यामझाम पानी परिरहेको छ होइन शीतल पनि महसुस भइरहेको छ अनि खाजा खानु भयो हाम्रो भएको छैन प्रशन्त चाहनुहुन्छ हेलो सम्झ नानी सन्देश चाहनुहुन्छ प्रशान्तजी सर धन्यवाद नमराज लामा सुभाष लामा र यस्तै गरेर मेरो साथीहरू छन् गोविन्द लामा रामनन्द लामा प्रकाश लामा सरोज लामा र सन्तोष लामा शिला र राम सिन्तम सिद्धन छन् उनीहरू सबैले र यस्तै गरेर मेरो दिदी छन् अनि तराला लामा अनि उहाँलाई निशान्त मकनपुर प्रशान्त लामा हुनुहुन्थ्यो गइमित्र टेलिफोन सम्पर्कमा हेलो भो खबर साँच्ची हुन्छ सबिनाजी हामी एकैछिन पछाडि भाका बजाउँछौँ नमस्कार सविना हुनुहुन्थ्यो सुन्ने सक्नु पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ मिठो लोकदोरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित पनि पानी पऱ्यो झन्डै चढेदिन रोदी घर यादिनाउम रो त कियो पानी जोगायो देखेर रोदिमा मैनी किना रोदी कि मैलालाई देखेरा रोदिमा नमस्त नमस्त यो बानी जोगायो छाताले छेकेर निकै नै रमाइलो लोकदोरी भएको थियो पशुपति शर्मा अनि रमिला नेीको सुमदुर आवाजमा सजिएको लोकदोरी भागलाई कार्यक्रम अर्पण समर्पण के व्यवसायमा राखिसकेका छौँ शून्य छपन्न पाँच तिर्सठ तिन सय बत्तीस र शून्य छपन्न पाँच तिर्सिन सय तेत्तिसको बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ सा टेलिफोन सम्पर्कमा हेलो हो धेरै दिनपछि आउनुभयो नि त सबिनाजी तपाईलाई। आउ यतै बढेर हिबाटै तरविसागरा बसके मुग्राइ भएन के छैन। हामी पनि सबै ठिक छ नि के कसरी बिताउनु भयो दिनहरु? आउ यतै नै मेलापार्कको ठाला त्यतै हो अरु त के भने हैन। खाजा खानुभयो? खाजा भएको छैन भएन त हजुर। हाम्रो पनि भएको छैन कार्यक्रम सकिए पछी। अनि <laughs> सबिनाजीलाई जकतिले 30 लेस्को एकछ। दिन फेगेको छन् भैल सता भनेर भन्दाखेरि अहिलेसम्म त बोल्बमै लागिरहेको छ है नमस्कार तनौबाट सबिना आउनुभएको थियो फेरि पनि एकै मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार शुक्लाल का जी के दादा। काम काम पानी पानी हाम्रो त्यता दादा जी आन्छा। आन्छा जी शुक्लालजी गर्नु होलामस्कार खोराकबाट अशुक्लाल लामा आउनुभएको थियो आफ्ना आफन्त निष्मित्रलाई सम्झना अनि सन्देश राखेर विधा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ र भोलि फेरि अर्को बसाईमा तपाईँ हाम्रो भेट हुने नै छ यतिजेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप बाँच मेगा हातसँगै इन्टरनेट अनलाइनको डब्लु डब्ल्यु डब्लु लगन गरेर विश्वको जुनसुकै गुनामा रहेर कार्यक्रम अर्पण समर्पण के बसाइलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कोराकबाट सनकतामाङ कोकबाट कमला माधवपुरबाट विनु पन्त जगेराबाट शिला मकनपुरबाट प्रशान्त लामा थापाबाट सबिना तनहबाट सबिना कुराकबाट शुक्लाल लामा आउनुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईलाई पनि धेरै धेरै धन्यवाद भन्दै यतिजेलसम्म मेरो आवासलाई रेडियो सेट र मोबाइल सेट र सत्तामाझ प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकभाटाको सहयात्री म दिवस मगर पनि कार्यक्रम अर्पण समर्पणको आजको श्रृंखलाबाट उजुर नमस्कार शुक्रबार भन्ने साताही शुक्रबार भन्ने साप्ताही भन्ने मेरो नि फोटो आइ मकरा सुरु दुनियाँलाई थाहा छ साथी मेरो तातोको पत्रिकामा था शुक्रबार भन्ने सपाहीन्ने मेरो नि फोटो आगो मकरा सुरु दुनियाँलाई थाहा छ मेरो साथी मेरो तातो पत्रिकामा था मेरो तातोको पत्रिकामा था रेडियो आरपाण एक से चार थुपलो पांच मेगा हाल तप चीर परिचित अस्पताल ओम साईरा अस्पताल का विशेषज्ञ सेवा प्रत्येक शनिवार बिहान नौ बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिवार दिवसो बजे वरिष्ठ पेट छाती मोठु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाटी तथा टाउकू ता रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार झोनी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिवार मध्याहन बारह बजे नवजात शेषज्ञ डाक्टर खेमराज पौडे प्रत्येक मंगलवार दिवसो एक बजे वरिष्ठ हाड़जोर्नी नशा तथा मेरुदंड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य द्वारा प्रत्येक बुधवार 1 बजे ब...